धाराचार सामान्य दायित्वहरू पक्ष राष्ट्रहरू अपाङ्गताको आधारमा हुने कुनै पनि प्रकारको भेदभाव नगरी अपाङ्ग भएका सबै व्यक्तिहरूलाई सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको पूर्ण उपभोग सुनिश्चित र प्रवर्धन गर्ने कबुल गर्दछन् यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरूले देहाय बमोजिमका कार्यहरू गर्ने कबुल गर्दछन् प्रस्तुत महासन्धिमा स्वीकार गरिएका अधिकारहरूको कार्यान्वयनको लागि सम्पूर्ण उपयुक्त व्यवस्थापकीय प्रशासनिक तथा अन्य उपायहरू ग्रहण गर्ने अपाङ्गता भएका व्यक्तिहरू विरुद्ध भेदभाव सिर्जना गर्ने विद्यमान कानुन नियम प्रथा तथा प्रचलनलाई संशोधन वा उन्मूलन गर्न कानून बनाउने लगायतका सबै उपयुक्त उपायहरू अवलम्बन गर्ने अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्न सबै नीति तथा कार्यक्रमहरूलाई ध्यान दिने यस महासन्धिसँग बाजिने कुनै पनि कार्य वा प्रचलनमा संलग्न नहुने तथा सार्वजनिक निकाय तथा संस्थाहरूले प्रस्तुत महासन्धि अनुरूप कार्य गरेको सुनिश्चित गर्ने कुनै पनि व्यक्ति संस्था वा निजी उद्यमबाट अपाङ्गताको आधारमा हुने विभेद अन्त्य गर्न सम्पूर्ण उपयुक्त उपायहरू अवलम्बन गर्ने अपाङ्गता भएका व्यक्तिहरूको खास आवश्यकता परिपूर्ति गर्न न्यूनतम सम्भावित समायोजन आवश्यक पर्ने र न्यूनतम खर्च लाग्ने गरी यस महासन्धिको धारा दुईमा परिभाषित सर्वमान्य संरचना भएको वस्तु सेवा उपकरण र सुविधाहरूको अनुसन्धान तथा विकास गर्ने वा सोको लागि प्रोत्साहित गर्ने त्यस्ता वस्तु सेवा उपकरण र सुविधाहरूको उपलब्धता र प्रयोग प्रवर्धन गर्ने र मापदण्ड तथा मार्ग विकास गर्न सर्वमान्य संरचना प्रवर्धन गर्ने धान्न सक्ने मूल्यका प्रविधिहरूलाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्तिहरूलाई सुहाउँदो सूचना र संचार प्रविधि गमनशील सहायक सामग्री उपकरण सहयोगत्मक प्रविधिहरू लगायत अन्य नयाँ प्रविधिहरूको अनुसन्धान विकास गर्ने वा सोको लागि प्रोत्साहित गर्ने तथा त्यस्ता प्रविधिहरूको उपलब्धता र प्रयोगको प्रवर्धन गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ प्रविधिका साथै अन्य प्रकारको सहयोगको आधार सेवा र सुविधा लगायतका अन्य गमनशील सहायक सामग्री उपकरण तथा सहयोगत्मक प्रविधिबारे पहुँचयोग्य जानकारी उपलब्ध गराउने प्रस्तुत महासन्धिमा प्रत्याभूत गरिएका सहयोग र सुविधाहरू अझ राम्ररी उपलब्ध गराउन अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्ने पेसाकर्मी तथा कर्मचारीहरूलाई तालिम प्रशिक्षण प्रवर्धन गर्ने दुई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारहरूको सम्बन्धमा प्रत्येक पक्ष राष्ट्रले अन्तर्राष्ट्रिय सहयोगको संरचनाभित्र अन्तर्राष्ट्रिय कानुन बमोजिम प्रस्तुत महासन्धिमा उल्लेखित तत्काल लागू हुने जिम्मेवारीहरूमा प्रतिकूल प्रभाव नपर्ने गरी आफूसँग उपलब्ध स्रोतहरूको अधिकतम हदसम्म र आवश्यकताअनुसार त्यस्ता अधिकारहरूको प्रगतिशील ढङ्गले पूर्ण प्राप्ति गर्ने उद्देश्यले उपायहरू अवलम्बन गर्ने कबुल गर्दछ तीन पक्ष राष्ट्रहरूले प्रस्तुत महासन्धि कार्यान्वयन गर्ने कानून तथा नीतिहरूको निर्माण र कार्यन्वयनमा तथा अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित विषयहरूसँग सम्बन्धित अन्य निर्णय गर्ने प्रक्रियाहरूमा अपाङ्गता भएका बालबालिकाहरू लगायत अपाङ्गता भएका व्यक्तिहरूसँग उनीहरूका प्रतिनिधि संस्थाहरूमार्फत निकट रूपमा परामर्श गर्ने तथा निजहरूलाई सक्रिय रूपमा संलग्न गराउनेछन् कुनै पक्ष राष्ट्रको कानुन वा त्यस्तो राष्ट्रलाई लागू हुने अन्तर्राष्ट्रिय कानुनमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको प्राप्तिका लागि थप अनुकूल व्यवस्थाहरू गरिएका भए प्रस्तुत महासन्धिमा लेखिएको कुनै पनि कुराले त्यस्ता व्यवस्थाहरूलाई प्रभाव पार्ने छैन कानुन परम्परा नियम वा प्रथा बमोजिम कुनै पक्ष राष्ट्रहरूको इलाकामा स्वीकार गरिएको वा विद्यमान रहेको मानवाधिकार र आधारभूत स्वतन्त्रताहरू उप प्रस्तुत महासन्धिले त्यस्ता अधिकार वा स्वतन्त्रताहरू स्वीकार नगरेको वा कम हदसम्म स्वीकार गरेको वाहनामा कुनै पनि प्रतिबन्ध लगाइने वा त्यस्तो अधिकार र स्वतन्त्रताहरूलाई न्यूनीकरण गरिने छैन पाँच प्रस्तुत महासन्धिका व्यवस्थाहरू कुनै सीमा वा अपवाद बिना सङ्घीय राज्यका सबै भागहरूमा लागू हुनेछ